वरुण देताको सामु पुग्नु वरुण देवताको सामु हिरण गरेका तानवले आएर चुनौती दिँदै भने वरुण देवता आऊ मसँग लडाई गर मैले दिग्विजय गर्दैछु बापुराको दर्प समान गर्ने महापुरुषको आगमन हुँदैछ पर्खेरि वरुण देवताले हिरण प्रतीक्षा गरेर बसिराखेका थियो त्यतिकैमा भगवान् आफ्ना दाँतमाथि दारामाथि धरतीलाई धारण गरेर आउँदै गर्नु भएको देखा गजब छ तेरो रूप त भनेर चुनौती दिने अगाडि आयो र भगवान्ले आकार भएका अर्का रूपले जङ्गलमा निवास गर्ने हेरा एउटा एउटा यस्तो भगवान्ले भन्नुभयो हो ठिक छ ठिक छ म त वनगोचर भाइ सत्य स्मत वि त गाउँको शेर होला छैन आइन पुरुषार्थको छ भने मसँग लडाइँ गर भनेर भगवान्ले पनि ललकार गर्नु हो हेरण्क्ष भगवान्को घमासा युद्ध भयो हातले हात पक्रेर बाउले पाहुलाई भेटेर कैंतरा बल्दी बल्दीकन त्यसले पहिला त गदा युद्ध गर्ने दुःश गर भगवानले त्यसलाई गौमदकी गलाको प्रहारले स्थितिले बनाइदिनु हो त्यसको गलालाई नष्ट गरिदिनु हो अनिखेर त्यसले सुन त्रिशूल उठाएर भगवानसँग लडाई गरी सुदर्शन चक्रिदिनु अनि हताको हिरण्याको बालु वज्र मुष्टि आत्म प्रयास गरिदिनु सबै देख्दा देख्दै हिरण्याक्षरबाट निस्केको दिव्य आत्म भगवान सर्वात्मा सर्वेश प्रभु श्री यज्ञ राह भगवान्मा लिनुभयो देवताहरूले हिरण्या यी सब पालन प्रसङ्गहरू सुनाउने क्रममा अब भगवानले धरतीमा स्थापित गरिदिनुहुन्छ भने स्वयंको आदेश पालन गरेर ब्रह्मा व्रत क्षेत्रमा हिमालयकै सेरो फेरोमा अति सुन्दर दिव्य राज्य चलाउनु भयो महाराजा स्वयम्भू मनले महारानी सत रूपापट्टिबाट उहाँका तिनटी कन्याहरू हाई दुईटा छोराहरू हाई प्रियव्रत र आपूर्ति देवहुती र प्रसुति नाम गरेका प्रजापतिलाई विवाह बाँकी थियो महारानी चिन्तन गरिराख्नु भएको थियो यिनवटी विवाह गर्दा गर्दा कहाँ योग्यकैमा बिहानको पावन बेलामा एक दिन निगि नारि हरिण भयो हरिनाई भगवा स्वागत गर्नुभयोषी हजुर नै मङ्गलमयहरू सतरूपा महारानीले भन्नुभयो देवर्षि नारदजी हजुर तारण गर्नुहुन्छ कहीँ लोकलोकान्तरमा कतै हजुरको गति रोगिँदैन धेरै कुरा जानिसक्नु औला, होला थाहा भएको होला हाम्रो देवतीको लागि योग्य वर्ग देख्नु भएको होला भनेर हामी हजुरको सम्झना गर्दै महारेले प्रसन्न भएर भन्नुभयो वा महाराज महारानी हजुरको छोरीको लागि योग्य वर्गीय देखाएको उहाँसित विवाही गरिदिनु भयो भनेदेखि योग्य योग्य आएको गातव्य हुनुहुन्छ जोडी यति सुन्दर हुनुहुन्छ हजुरको परिणामको अनि उहाँ को हुनुहुन्छ कलतन्त्र हुनुहुन्छ ब्रह्माजीका पुत्र बिंदु सरोवर में तपस्या करपस्या स्वीकार कर आदिवन ब्रह्मचारी प्रस्ताव विवाह तरह अर्था ब्रह्मचारी हिंदू उपकुर्वान ब्रह्मचारी मैले जाने बुझेसम्म गगन विद्यापति उपकुर्मा जारी हुनुहुन्छ आज होस् भोलि होस् अवश्य विवाह गर्नुहुन्छ उहाँले त्यसैले हजुरको प्रस्ताव अवश्य स्वीकार गर्नुहोला जस्तो लाग्छ त्यति भनेर नारदी जानुभयो महाराज सङ्घु मन महारानी छोरी देवहुतीलाई लिएर रथमा बिन्दु सरोवरतिर जानुभयो छोरीलाई उपहार दिनुपर्ने वस्तुहरू पनि लिएर विवाह पनि गरेर फर्किने मनसनाएर रतमानी महारानीलाई छोरीलाई राखेर महाराज स्वामबु महर्षिजी प्रजापतिले तपस्या गरेका ठाउँमा जानुभयो कर्दम प्रजापतिले बडो लामो तपस्या गर्नुभएको थियो सुन्दर भगवान् श्री नारायणको त्यो तपस्या पूर्ण हो तपस्या पूर्ण भएपछि भगवानले आएर दर्शन दिनुभयो कर्दम प्रजापति भगवानको स्तुति वन्दना गर्नुहुन्छ भगवान भन्नुहुन्छ कर्दम प्रजापति मैले कहाँ पाइसकेका छु भनेर किन तपस्यामा लागु भएको ब्रह्मजीको आज्ञा पालन गर्नु सृष्टिको विस्तारको लक्ष्यले यो तपस्या गर्दै गर्नु अब हजुरको विवाह हुन्छ प्रजापति हे कदम ऋषि विवाह हुन्छ भगवान हजुर त पाउँछु कुरा गर्नु म त तपस्यामै छु अहिले के हो कसो बुझेको पनि छैन सोचेको पनि छैन हो विवाह हुन्छ अनि कन्या नि कन्या त हजुरको यही असरमा आफै आइपुग्छ मैले बोल्दै जानु पर्दैन होइन केही गर्नै पर्दैन स्वयं रूपा नहारा सतरूपा महारानी आइपुग्ने छन् यहाँ हजुरको आश्रममा उनीकै छोरी देवहुतीसँग हजुरको विवाह हुन्छ सब भगवान्ले बताइदिनु भएको यसरी प्रभु स्वयंमा आएर ठुला रूपमा बोलिरहेको होला म किन पछि परौँ भनेर कर्दम प्रजापतिले पनि साहजुलेर प्रभु मेरो सन्तान कति हुन्छन् त त्यो पनि आज्ञा होस् भगवान्ले भन्नुभयो कर्दम प्रजापति हजुरका सन्तान त नौवटी छोरी हुन्छन् छोरी, छोरी जाता बाबुआमा कन्या पितृत्व कष्ट कष्ट त हातमा पर्ने हो घर खाने हो कि होइन सुकी हो नि कि हुन्न घर फर्केर आएर माइतीलाई नि बोल भन्ने हो कि कसले खालको हुने हो भनेर एउटै छोरी हुँदा त्यसलाई चिन्ता आउँछन् हजुर छोरी मिन्न अनि यिनीहरूलाई गोडा फोल्नमा कति ठाउँ ममता पर्ने हो कति ठाउँ डुल्नु पर्ने हो प्रभु होइन कहीँ ममता पर्दैन हजुर द्वारमै एक सय एक योग्य पतिहरू केही गर्नै पर्दैन अनिर भगवान्ले आश्वासन बग्छु कर्दम प्रजापतिले भन्नुभयो अनि छोराको कि योग छँदै छैन नि त मलाई मलाई पुत्र दिन प्राप्त हुँदैन नि त प्रो पनि छ एकदम योग्य सुपुत्रको योग छ हजुरलाई छोड त मै भएर आउँदैछु नि म हजुरको पुत्र भनेर कपिल देव भनेर आउँछु भनेर भगवान्ले आज्ञा हो सुनेर कर्तन प्रजापति गन्त भन्नुभयो यता त्यति भयो उता महाराज स्वयं भनौँ सतरूपा महारानी धरतमा महाराजले छोरीलाई लाएर, राखेर सामग्री त्यतै राखेर आफू जानुभयो प्रजापतिका सामु गएर हाजिर हुने बित्तिकै अभ्यागतको स्वागत गर्नुभयो कर्दम प्रजापतिले कुलक्षणका कुराहरू भए पूजन आदर सम्मानका कुराहरू अतिथिका त्यसपछि कसरी आज महाराज सम्राट चक्रवर्ती नरेश महाराज स्वयम्भू भनौँ मकै आश्रममा तपो भन्न यसरी कट्टर चलाइयो भनेर सोद्धा म एउटा प्रस्ताव लिएर आएको छु कर्गन प्रजापतिजी म कन्या रत्न लिएर आएको छु हजुरको विवाह प्रस्ताव स्वीकार हजुरलाई रह होला र मेरो कन्याको विवाह अध्यक्षमा हुन सक्ला भन्ने आश्रयमा आएको छु म कन्या रत्न हजुरलाई उपहार प्रदान चाहन्छु कर्गन प्रजापतिले वरपक्ष हो नि वरपक्ष सधैँ भारी हुन्छ क्या अलिक मूल्यबाट आउनुपर्छ कन्या पक्षले सधैँभरि सङ्कल मानी मानि अग्रसर हुनुपर्ने हुन। कुराहरू व्यवहारमा आइरहन्छ कर्बन प्रजापक्षले पनि खोइ अहिले त तपाईँ स्याम छु हजुर महाराज मैले त बिहाको निश्चय त गरिहालेको थिएँ भनेर अलिक भारीपन अलिक मूल्यबाट आउनु भइरहेको छ गरेर अलिक भारीपन देखाउनु महाराज स्वायमको मन पनि कम हुनुहुन्न थियो नाराजीबाट सुनिसक्नु भएको थियो होइन कर्मल प्रजापतिज्यू हजुरले आजभोट भोलि विवाह त अवश्य गर्नुहुन्छ किनकि मैले जाने सधैँसम्म हजुर उपकुर्वाण ब्रह्मचारी हुनुहुन्छ नै ब्रह्मचारीहरू होइन त्यसैले भोलि हामी विवाह अझै नदिनुहोस् मेरो प्रस्ताव स्वीकार गर्नु मतलब कन्या रूपमा लिएर आइ नै सके भनेपछि महाराज स्वयम्भू मको आग्रहलाई पुरा गर्नको लागि गरिदिया जस्तो गरेर विवाह प्रस्ताव स्वीकार गर्नु हो कार्ग प्रजापतिले र महाराज स्वयम्भू मले सदरूपा महारानीले बडो सुन्दर बात्सल्य पूर्ण विधाले छोरीको विवाह गरिदिनुभयो कर्दम प्रजापतिसँग र त्यहाँबाट अब बाबुआमा बिदा भएर जाने बेलामा छोरीको मन रोइराखेका थियो सुख सुख गर्दै देवतीजी रोइरहनु भएको थियो कर्दम प्रजापतिले महारानीले शिर छोडेर आशीर्वाद दिनुभयो छोरीलाई छोरीहरूको गाँदै त्यस्तै दुई कथा उज्यालो पार्न आएका माइती घर पनि उनीहरूले उज्यालो पार्नुपर्छ पति घर पनि उज्यालो पार्नुपर्छ माइतीतिर पनि गुणशीलवती कन्या भयौँ भने बाबुआमालाई अलिअलि गौरव हुँदैन हामी कहाँ त छोरी होइन साक्षात लक्ष्मीको प्राकट्य भएको छ यिनी आएदेखि हाम्रो घरमा उज्यालै उज्यालो त छैन भन्छन् जत्रो गौरव मान्छन् पतिघरमा पनि गुणशीलवती बधु बनाएर भित्रिन पुग्यौँ हामी कहाँ त लक्ष्मीले प्रवेश गरेकी छन् बुहारी मात्र होइन यिनी दुवै घरमा गौरव दिनुपर्ने दुवै घरमा उज्यालो छर्नुपर्ने जात छोरीको जात मिछोडी न परदा पित्री घर घर भर जाने अरे के छोरी छोरी को जन्म पुके के भन्दै जान्छ दिली जाने अब जान तर हामीलाई पनि कसैको घरमा छोरीको बिहामा गइयो भने अब छोरीका बाबुआमालाई कतिले रुना आएको थाहा थिएन आफूलाई के रुना छोरीहरू जान्छ अन्ठाउने बेलामा कतै पुग्यो भने आफूलाई पनि नाच्दा नबोर्ता उहाँहरू कि छोरी अब त अतिथिबाट गएको तर तै पनि छोरीलाई मिला गरेर देख्दा पनि रुना <laughs> दावीमा हो स्नेहरण्य हो कसरी महाराज महारानी फर्केर प्रजापतिको सेवामा जीवन बिर्न थाल्छ जहाँ पूजा अर्चना चल्दैछ फुलहरू ल्याइदिने कन्दन आदि द्रव्यहरू ल्याइदिने वस्तुहरू जहाँ हवन चलिरहेका छ त्यहाँ हवनका सामग्रीहरू ल्याइदिने हर प्रकारले छाया तुल्य भनेर समयमा भोजन सेवा सब गर्ने, गर्ने। दे दे गर्नु। थरी खानेकुरा दिनमा कैयौं पटक ल्याइरहन्थे तात्रहरूमा कोही चमर डोलाउने छन् कोही बाउ दबाउने छन् कोही शिर खेची लिने छन् कति थरी सेवकहरू थिए सेविकाहरू थिए अब उहाँ त स्वयं दास तपस्वी वनवासीदेव को सेवा एक हाथ धस्ने गोवल मखमली गद्दा राजकुमारी तपस्वी जीवन कह में कई पट गए खानेकुराइ निर्जन जो तीन पटक खीन बेर खाती जो तीन बेर खाती है दिन में तीन बड़े बढ़िया बढ़िया जो सुंदर विष्टान्न मेवाओं खाने का सुमारी और तीन बेर खाती है तीन टा बैल का दाना खाएर बेन बुजार समय आ